नमस्कार प्यारा भाइबहिनीहरू तथा श्रोतावृन्दलाई बाल अधिकारको निम्ति क्रियाशील संस्था सिबिन नेपालको तर्फबाट हार्दिक अभिवादन छ सिबिनले आफ्नो अठारौँ वार्षिक उत्सवको उपलक्ष्यमा एउटा नौलो र रमाइलो कोसेलीका रूपमा बालकथाहरूको सङ्गालो भालुको बगैँचाको क्यासेट तथा सिडी तपाईँहरूको सामु ल्याउन पाउँदा खुसी लागेको छ यो घर परिवार विद्यालय संस्था जहाँसुकै जहिले पनि सुन्न सुनाउन सकिन्छ यसमा भएका सबै रमाइला र ज्ञानवर्धक कसजु विनय कसजुज्यूले लेख्नुभएको हो जसलाई कथाअनुसार सङ्गीत तथा विविध ध्वनिसमेत मिसाएर भावना शर्माले कथावाचन गर्नुभएको छ यस कथाको क्यासेट तथा सिडीलाई बालबालिकाहरूसम्म पुर्याउनका निम्ति यसको उत्पादन र वितरण सिबिनले गरेको हो नयाँ र असल कुराहरू सिक्न पाउनु सबै बालबालिकाको अधिकार हो सबै बालबालिकाका निम्ति यो उपयोगी हुने ठानेका छौँ त्यसैले नयाँ ढङ्गले प्रस्तुत भएको यो बाल बालकथाहरूको सङ्गालो बढीभन्दा बढी बालबालिकाका बीच पुर्याउन तपाईँहरू सबैको सहयोगको अपेक्षा पनि हामीले गरेका छौं थप जानकारीका लागि सिबिन नेपाल रवि भवन काठमाडौँ फोन चार दुई, दुई, दुई, दुई सम्पर्क राख्न गाह्रो नमान्नुहोला है लौ त अब रमाइला कथाहरू सुन्नुहोस् झ्यापुलले को भिजोग झ्यापुलले भालुको कपाल लामो भएर आखै ढाकिएको थियो त्यसमाथि जुम्रा परेर रात दिन कपाल कन्याइरहन्थ्यो ऊ राति आरामसँग सुत्न पनि थियो। उसका आमा बा र तिनवटा दिदीहरूले उसलाई कपाल काट्न धेरै पटक भन्दा पनि उसले मानेन एक दिन साँझ भात खाने बेलामा झ्यापुल्यले उधुमै मच्चायो उसले कसैको कुरा पनि टेरेन उल्टै रिसाएर ऊ भात नखाइ सुत्न गयो झ्यापुलले सुत्न गएपछि उसका आमा बा र दिदीहरूले उसलाई कसरी तहलाउने भन्ने सल्लाह गरे उसको कपाल नकाटी हुँदैन भन्ने निधो भयो राति ऊ मस्तसँग निधाएको बेलामा उसको कपाल का काटिदिने योजना बन्यो तर मुडुलो नदेखिने गरी कपाल छोटो मात्रै पार्ने सल्लाह भयो राति झ्यापुलले आमा उठिन् र सुस्तरी उसको कोठामा गइन् अनि धारिलो कैंचीले बिस्तारै झ्यापुल्लेको कपाल अलिअलि काटिदिइन् केही बेरपछि झ्यापुल्लेका बा उठे आमा चाहिले झ्यापुल्लेको कपाल काटिसकेको कुरा उनलाई थाहा भएन उनी पनि चाल मारेर झ्यापुल्लेको कोठामा गए र थाहा नपाउने गरी कपाल छोट्याइदिए रात धेरै छिप्पिसकेपछि झ्यापुल्ले कि ठुली दिदी उठिन् सल्लाह अनुसार उनले पनि सुस्तरी झ्यापुल्लेको कोठामा गएर उसको कपाल काटेर आफ्नो कोठामा आएर निधाइन् ठुली दिदीले झ्यापुल्लेको कपाल काटेको कुरा मस्त निन्द्रामा परेका दुईटी बहिनीहरूले थाहा पाएनन् उनीहरूले पनि पालैसँग चाल मारेर झ्यापुल्लेको कोठामा गएर कपाल काटिदिए भोलि बिहान झ्यापुल्ले उठ्दा उसले आफ्नो ओछ्यानभरि रौँका गुजुल्टा छरिएको देख्यो ऊ हत्त पत्त ऐना हेर्न गयो ऐनामा उसले एउटा मुडुलो भालु देख्यो उसले हात टाउकोमा लगेर छाम्यो ऐनाको मुडुलो भालुले पनि त्यस्तै गरेको देखेर ऊ एक्कासी चिच्यायो मलाई कसले मुडुलो बनाइदियो ऊ रुन कराउन र भुइँमा लडीबुडी गर्न थाल्यो झ्यापोलले रोएको सुनेर सबैजना उसको कोठामा पुगे उसको मुडुलो कपाल देखेर उनीहरू सबै छक्कै परे अनि एकअर्कालाई हेर्दै सोध्न थाले आमाले भनिन् कसले यदि छोटो गरेर काटिदियो मैले त थोरै मात्रै काटेकी थिए। बाले भने तिमीले पनि यसको कपाल का काटिदिछौ अनि ठुली दिदीले भनिन् कसैले पनि काटेन होला भनेर मैले पनि थोरै काटिदिएकी थिएँ हे भगवान् मैले पनि यसको कपाल का काटेकी थिएँ माइली चाहिँ दिदीले भनिन् पांच जानक काटिदि हे मेरे भाई को अहार कस्तो बिचरा भी दीदी भाई संग रुन थालिन। इन्द्र जात्राको दिन टुँडी खेलमा भएको दौडमा सबैलाई उछिनेर चङ्खे खरायोले तकमा पाएको थियो उसले अब ओलम्पिक दौडमा भाग लिन्छु भनेर साथीहरूलाई सुनाउँथ्यो हुन त चङखेलाई दौडमा जित्ने कोही पनि निस्कन सकेन एसैले होला ऊ दिनदिनै मान थाल्यो उसले आफूलाई संसारको सबैभन्दा छिटो दगुर्ने धावक बन्ने घोषणा गर्यो उसले अरू जनावरहरूलाई गर्न र टेर्न छोड्यो आफूभन्दा ठुला र आदर गर्नुपर्ने जीवहरूलाई उसले झिस्क्याउँथ्यो र भाग्थ्यो अरूभन्दा कछुवालाई उसले देखि सहन्नथ्यो किनकि धेरै पहिले कछुवाले उसलाई दौडमा जितेर उसको बेइजत गरेको थियो हुन गल्ती चङ्खेकै थियो किनभने कछुवाले उसलाई उछिन्न सक्दैन भनेर ऊ ढुक्क भएर बाटोमै निधाएको थियो चङ्खे धेरै नै मान थालेपछि उसका साथीहरूले उसको सेकी झार्ने विचार गरे उनीहरूले गोप्य रूपमा सल्लाह गरे र रा खरायोलाई रानी पोखरीको कछुवासँग दौडाउने निधो गरेनेर चङ्खे हाँस्यो भन्यो फेरि पनि त्यही कछुवासँग दौडने कस्तो दिक्क लाग्छ बरु स्यालु वा चितुवासँग बाजी राख्न पाए पो त्यही कछुसँग कतिपटक दौुरी नै उहिले झै अहिले पनि म बाटैमा सुतुला र कछुवालाई जित्ला भन्ने कल्पना नगर म त्यो काठे खराए होइन यो प्रतियोगिता जितेपछि मलाई एक बोरा गाँजर चाहिन्छ लौ कहाँबाट कहाँसम्म दगुर्ने कहिले दगुर्ने भन म तयार छु एका बिहानै सडकमा गाडीहरू कम गुडिरहेको बेला पारेर खराएर कछुवाको दौड प्रतियोगिता गर्ने निधो भयो रानी पोखरीबाट नागपोखरीसम्म दौडाउने सहमति भयो चङ्खेका साथीहरू रानी पोखरीको डिलमा भेला भए रानी पोखरीमा बस्ने गम्भीर सिङकछु दौडन तयार भयो चङ्खे र गम्भीरले हात मिलाए दौड सुरु भयो खरायो उफ्रेर एकैछिनमा हरायो पछुवा भने गम्भीर अनुहार लाएर बिस्तारै अगाडि बढ्न थाल्यो दगुर्न सक्ने केही जनावर चङ्खेलाई भेट्टाउन उसको पछि पछि लागे भने धेरैजसो जनावरहरू गम्भीरेको पछि लागे केही पहर पुगेपछि गम्भीरे र अरू केही जन्तु एउटा पसलमा पुगे र त्यहाँबाट टेलिफोनमा कुरा गर्न लागे नाग गम्भीरेको भाइ अल्छे कछुवा बस्थ्यो गम्भीरेले उसैसँग फोनमा कुरा गर्यो उसले चङ्खे खरायो उसँग दगुर्ने बाजी लाएर नागपोखरी आउँदै गरेको कुरा भन्यो अनि चङ्खे त्यहाँ आइपुग्ने बित्तिकै कसरी स्वागत सत्कार गर्ने भनेर अर्यायो चङ्खे खरायो उफ्राँदै नागपोखरीमा पुग्दा थाकेर लखतरान परेको थियो तैपनि गम्भीरेको छुवाभन्दा चाँडै नै पुग्ने कुरामा ऊ थियो तर अफसोच उसले नागपोखरीको डिलमा गम्भीरे खरायो आराम साथ बसेर केरा खाइरहेको देख्यो पहिले त उसले पत्याउनै सकेन तर त्यो खरायोको व्यवहारले गर्दा पत्याउन करै लाग्यो नागपोखरीको डिलमा बसेर केरा खाँदै गरेको कछुवाले चङ्खेलाई देख्ने बित्तिकै अगाडि सरेर उसँग हात मिलायो र भन्यो ओहो कति ढिला गरेको चङ्खे म त अघि नै आएर चार कोसा केरा खाइसके लौ तिम्रो लागि गाजर राखिदिएको छु खाऊ र थकाइमेट उनीहरू कुरा गर्दा गर्दै अरू जनावरहरू पनि नाकपोखरीमा आइपुगे सबैको सामु चङ्खेले कछुवासँग दौडमा हारेको स्वीकार गर्यो त्यस दिनदेखि चङ्खे खरायोले आफूलाई सबैभन्दा छिटो दगुर्ने जीव भन्न छाड्यो वनमा एउटा अग्लो र मोटो भालु बस्थ्यो दुईवटा खुट्टाले उभिदा त्यो भालु मान्छे भन्दा अग्लो देखिन्थ्यो ऊ बँदेलसँग पनि लड्न भिड्न सक्थ्यो यसैले वनका अरू जीव जन्तुहरूले उसको नाम पहलमान भालु राखिदिएका थिए पहलमान भालुकी स्वास्नी र एउटी छोरी थिइन् उनीहरू वनको माझमा ठुलो ओडारमा बस्थे ऊ बस्ने ओढारको अल्ली पर एउटा सानो खोला थियो उनीहरू घन्टौँसम्म खोलाको पानीमा खेल्थे खोलामा माछा भ्यागुटा र गङ्गटा पाइन्थे उनीहरूले माछा समातेर ओढारमा ल्याएर खान्थे ओडारको वरिपरि खनियाँ कटहर, जामुन, खडेर काफल किम्बु ऐसेलु म्याल ओखर चुत्रो बडहार आदि भाँती भाँतीका फलफुलका रुखहरू थिए ठुलो रुखका टोड्कामा मौरीका घार थिए पहलमान भालुलाई माछा धेरै मनपर्थ्यो भने भालुकी स्वास्नी नक्कली कटहर र जामुन धेरै रुचाउँथी भालुकी छोरी चुलबुललाई आँप काफल र ऐसेलु मनपर्थ्यो मह र खनिया भने सबैले सब उत्तिकै रुचाउँथे उनीहरू बेला बेलामा टोड्काको मौरीको घारबाट मह काट्थे उनीहरूले बाँसको ढुङ्ग्रोमा महसँगालेर राख्थे उनीहरू बस्ने ओडारको भित्तामा काठको किला ठोकेर महले भरिएको ढुङ्ग्राहरू लस्करै झुन्ड्याइएका हुन्थे बिहान माछा मह फलफुल खाएपछि उनीहरू वनमा घुम्न निस्कन्थे वनमा घुम्दा उनीहरूले बाटामा भेटिएका फलफुल बटुल्थे सानातिना जीव जन्तु र चराहरू पनि उनीहरूले मार्थे र ओडारमा ल्याउँथे उनीहरूलाई खानेकुराको दुःख थिएन दिउँसो फुर्सदमा उनीहरू आँगनमा बसेर खेल्थे वरिपरिका रुखहरूमा जुरेली ढुकुर कोइली तित्रा कालिजका गुड थिए भालु परिवार आँगनमा बसेर घाम ताप्दै चराहरूको गीत सुन्थे र नाच हेर्थे पहलमान भालु र उसको सानो परिवार रमाइलोसँग वनमा जीवन बिताइरहेको थियो त्यो वनमा अरू जीव पनि थिए कहिलेकाहीँ बाँदरको बथान ओडा नजिकै आउँथ्यो बाँदरहरूले फलफुल टिप्थे रुखको टोड्काबाट मह झिकेर खान्थे राति चमेराहरू आउँथे र भालुको मनपर्ने खनियाँ खाइदिन्थे फलफुल खान अरू चराहरू पनि आउँथे खोलाको छेउमा बस्ने ओतहरूलाई माछा नभई हुँदैनथ्यो राति राति घन्टौँसम्म पानीभित्र पसेर माछा समात्नु उनीहरूको सौख नै थियो यसरी त्यो वनको रमाइलो र त्यहाँ पाइने फलफुल मह माछा जस्ता मिठा खाने कुराहरू भालुले मात्रै होइन अरू जीव जन्तु र चराहरूले पनि उपभोग गर्थे यो कुरा पहलमान भालुलाई मन पर्दैन थियो त्यो वनमा भएका सबै कुरा आफ्नो एकलौटी हो जस्तो उसलाई लाग्थ्यो एक उसले हुला कौवालाई बोलाएर भन्यो हेर कौवा मेरो ओडार वरिपरिको वन र खोला मेरो हो यहाँ फल्ने फलफुल मह र खोलाको माछा सबै मेरो हो अबदेखि बादर, चमेरा चरा ओत्र अरु अरू जन्तुले समेत यो वनको फलफुल मह र माछा खान पाउँदैनन् मलाई नसोधिकन मेरो वनभित्र छिर्न पनि पाउने छैनन् नत्र मैले त्यसलाई सजाय दिनेछु यो कुरो सबै जनावर र चराचुरुङ्गीलाई सुनाइदेऊ पहलमान भालुको आदेश कौवाले वनका सबै जीव र चराहरूलाई सुनायो भालुको कुरा सुनेर वनमा बस्ने सबै प्राणी रिसाए किनकि त्यो वन उनीहरूको सबैको साझा हो र सबैले वनबाट आआफ्नो खाँचो पुरा गर्न पाउँछ भन्ने थिसिसकेको थियो यो थिति तोड्नु भनेको त बल मिच्याइ हो तर कसैले पनि भालुको आदेशको खुलेर विरोध गर्न सकेन किनकि पहलमान भालुको बलसँग सबै जीव डराउँथे त्यसपछि पहलमान भालु उसकी स्वास्नी र छोरी मोटो लौरो लिएर नङरा तिखार्दै आँगनमा घुम्न थाले राति पनि उनीहरू पालैपालो जागा बसेर वनको फलफुलको रखबारी गर्थे फलफुल मह र माछा खाना आउने पशुपक्षीहरूलाई उनीहरूले कसैलाई तर्साएर धपाए भने कतिपयलाई मारे पनि माछा नक्खाइ नहुने ओतको परिवार बसाइ खोलाको सिरानतिर बस्न गयो चराहरूले पनि ओडारको वरिपरि गुड बनाउन छाडे पहलमान भालुको डरले त्यहाँ बादर, दुम्सी खरायो मात्र होइन चरा र किराहरू समेत आउन छाडे केवल हुलाकी कि कौवा कहिले सुकेको माछा खान पाइन्छ कि भनेर आउँथ्यो र वनका हालखबर सुनाएर जान्थ्यो मिठो गीत गाउने चराहरू आउन छाडेपछि भालु परिवारले गीत सुन्न पाएनन् बिउ र केसर ओसार पसार गरेर फलफुल फलाउन र नया नयाँ बिरुवा उमार्न सघाउने चराचुरुङ्गीहरू आउन छाडेको हुनाले त्यहाँ फलफुल फल्न पनि छाड्यो फलफुल नभएपछि मौरीले मह बनाउन रस पाएन यसैले मौरीहरू पनि अर्को वनमा बसाइ सरे ओतहरू खोलाको सिरानमै गएर माछा मार्न थालेको हुनाले ओडा खोलामा माछा पाइन छाड्यो केही दिनपछि ओडार वरिपरिको वन उराट लाग्दो देखिन थाल्यो वनमा खानेकुरा पाइन छाड्यो भालु र उसको परिवारलाई वनमा दिनभरि डुल्दा पनि पेटभरि खानेकुरा बटुल्न गाह्रो भयो मह र खनियाँ खान नपाएपछि उनीहरूको जाँगरै हरायो उनीहरू खानेकुरा खोज्न वनमा एक्ला एक्लै चहार्न थाले एक भालुकी छोरी चुलबुल माछा खोज्दै थि माछाको सट्टा उसले गङ्गटा र भ्यागुटा मात्रै भेट्टाई ऊ निकै भोकाएकी थिैले उसले मन परे पनि नपरे पनि भ्यागुता र समाती त्यही बेला खोलापारीको वनमा उसले वनबिरालोलाई देखी वनबिरालोले थुप्रै माछा मारेर लहरामा उनेर काँधमा बोकेको थियो भोक्न सक्ने जति माछा लिएर ऊ घरतिर जाँदै थियो चुलबुलले मन थाम्न सकिन दै बाले वनका पशु पंक्षीहरूमाथि धेरै अन्याय गर्यो उसले साझा वनलाई बन एकलौटी बनायो वनका बन फलफुल मह माछा सबैले खान पाउने पशु पंक्षीको अधिकार उसले खोस्यो यसै कारण तिमी बसेको ओडार वरिपरिको वनको यो अवस्था भएको हो तिम्रो चाउरी परेको पेट र मलिनो अनुहार देखेर टिट लाग्छ तर मैले तिमीलाई माछा खान दिएको कुरा अरु पशुहरूले थाहा पायो भने मलाई यो वनमा बस्न दिने छैनन् त्यसैले म तिमीलाई यो माछा दिन सक्दिनँ बरु तिमी गएर आफ्नो बालाई सम्झाउ यो वन फेरि सबैको साझा भयो भने वनका पशु मात्रै होइन तिमीहरूको पनि भलो हुन्छ माछा खान नपाएपछि चुलबो ओडारतिर गई भित्र उसकी आमा नक्कली एउटा कुनामा पल्टिरहेकी थिइ उसले रुहुँदै वन बिरालोले भनेको कुरा आमालाई सुनाई नक्कलीले चुलबुललाई सम्झाउँदै भनी हुन त हो यो वन सबैको साझा हो तेरोबाले आफ्नो बलको सेखिले यो वनलाई बन एकलौटी बनाएका हुन् यसो गर्न नहुँदो रहेछ अब त तेरोबाको बुद्धि पलायो होला यत्तिकैमा पहलमान भालु आइपुग्यो उसले माछा राख्ने फुर्लुङमा गङ्गटा र भ्यागुटा ल्याएको थियो बाले खाने खानेकुरा ल्याउला भनेर आश गरेकी चुलबुलले फुर्लुङमा गङ्गटा र भ्यागुता मात्रै देखेपछि ऊ डाकको छोडेर रुन थाली नक्कलीले पनि लोग्नेलाई घोचेच गर्दै भनी हाम्रो एक्लौटी वनमा फलफुल र मह हुन छाडेछ कि हो छोरी भोकले आँतिएकी छे खोलाका माछा पनि उडेर गएछन् कि कसो भोक त भालुलाई पनि लागेको थियो पहिले स्वास्नी र छोरीलाई खुवाएपछि मात्रै खाउला भनेर ओडारमा आएको भालु स्वास्नीको व्यङ्ग्य सुनेर एकदमै रिसायो उसले फुर्लुङ एकातिर फ्याँक्यो र दुई हातले नक्कलीको जगल्टा लुछेर भुइँमा पछार्यो बाबुको रिस देखेर चुलबुल ओडारको कुनामा लुक्न गई त्यो दिन पहलमान भालुको परिवार भोक्कै सुत्यो दिनभरि वनमा खानेकुरा खोज्दा खोज्दा थाकेका हुनाले उनीहरू भोक्कै निधाए निदमा पहलमान भालुले मीठो सपना देख्यो सपनामा उसले ओढारओरी परिचराहरू चहचहाउँदै गाएको मौरीले भुन भुन गर्दै फुलको रस ओसारेको रुखको टोडका मौरीको गुलियो महले भरिएको खोलामा पौडी खेल्दै माछा समातेको देख्यो यही बेला एक हुल चमेरा आएर खनिया खाना थालेको देखेर उसलाई रिस उठ्यो उसले ढुङ्गा टिपेर चमेरालाई हान्न खोजदा, उसको हात साह्रो कुरामा ठोकिएर उभिउज्यो बाहिर झलमल्ल घाम लागिसकेको रहेछ ओडार बाहिर हुलाकी कौवा कहाँ कहाँ गरेर कराइरहेको थियो भालुले ओडारको आँगनमा चरा र बाँदरलाई धपाउन थुपारेको ढुङ्गा र लौरो मिल्काउन थाल्यो यो देखेर कौवाचम्म मान्दै सोध्यो होइन पहलमान काका तपाईँलाई के भयो आज बगैँचाको रक्षा गर्न थुपारेको ढुङ्गा मुढा किन फाल्न थाल्नुभयो हेरो कौवा तिमी मेरो भलो चिताउँछौ भने जाऊ र वनमा सारा पशु पक्षी किरा फट्याङ्राहरूलाई यहाँ निम्त्याऊ आजदेखि यो वन सबैको साझा हो भनेर खबर फैलाऊ चराहरूलाई यहाँ आएर गुड बनाऊ र गीत गाउ भन ओतहरूलाई बसाइ सरेर यहीँ आएर खोलामा रमाऊ भन चमेरालाई खनिया खान रस मह बना। निम्ता पाएर वनका प्राणीहरू खुसी भए उनीहरूले भालुको ओडा रित्तो छ भन्ने थाहा पाइसकेका थिए त्यसैले ओतहरूले माछा बोकेर आए चराहरूले खनिया जामुन काफल ऐसेलु र रसिला फलहरू लिएर आए बाँदरले महका चाकाहरू ल्याए त्यो दिन पहलमान भालुको ओढारको आँगनमा पहलमान भालुको परिवारसँग वनका पशुपक्षीहरूले अनौठो वनभोज खाएर खुसी मनाए एउटा फुच्चे मुसा सिंहको पन्जामा परेको थियो उसले सिंहलाई आपत परेको बेलामा मद्दत गर्छु भनेर आफ्नो ज्यान जोगाउन खोजेको थियो सानो मुसाले वनको राजा सिंहको के मद्दत गर्ला भनेर कसैले पनि पत्याएका थिएनन् सिंहको मुखमा त्यो मुसा एक गाँस पनि नहुने भएकोले उसले मुसालाई नमारिकन छोडिदिएको थियो तर पछि कुनै दिन सिंह सिकारीको पाँसोमा पर्यो पाँसोमा परेको परे सिंह अब मर्ने भए भनेर ठुलो स्वरले करायो सिंहलाई संकट परेको थाहा पाएर त्यो मुसाले सिंहलाई बाँधेको पाँसोको डोरी काटेर उसको ज्यान जोगाइदियो यो उहिलेको कथा हो त्यसपछिको कथा चाहिँ यस्तो छ आफ्नो राजाको ज्यान जोगाइदिएको हुँदा वनका जनावरहरूले मुसाको ठुलो गुण मानेका थिए त्यही गुण तिर्न उनीहरूले मुसालाई सिन्दुर जात्रा गरेर दोसल्ला ओडाई सम्मान गर्ने विचार गरे यो कुरा जाहेर गर्न जनावरका अगुवाहरू सिंहको गुफामा गए उनीहरू गुफामा पुग्दा मन्त्री स्याल पनि सिंहसँगै थियो सिंहको निकै विश्वासिलो भएको हुनाले सबैले उसलाई जम्बु मन्त्री भन्थे सिंहको अनुहार हेरेरै उसले सिंहको मनको कुरा बुझ्न सक्थ्यो सिंहको ज्यान जोगाइदिएको हुँदा इनामको रूपमा मुसालाई दोसल्ला ओढाएर सम्मान गर्ने कुरा जनावरहरूले सिंहलाई भने सानो मुसाले आफ्नो ज्यान जोगाएको कुरालाई धेरै प्रचार गर्न सिंहको इच्छा थिएन उनी यसलाई आफ्नो अपमान ठान्थे यसैले जनावरहरूको कुरा सुनेर सिंह मन नलागी नलागी हाँस्यो जम्बु मन्त्रीले सिंहको आशय बुझिहाल्यो जनावरहरूलाई हेर रा, सम्मान त राजाको पो गर्नुपर्छ कोही मुसाको पनि सम्मान हुन्छ सरकारबाट मुसालाई ज्यान सजाए माफ भयो त्यही नै उसको लागि ठुलो इनाम र सम्मान हो बरु मुसामाथि सिंह राजाको कृपा र उदारताप्रति प्रजाहरूले कृतज्ञता जाहेर गर्न सरकारलाई पो दोसल्ला उडाउनुपर्छ जम्बु मन्त्रीको कुरा सुनेर जनावरहरू अलमल्ल परे केही जनावरहरूको मन भाडियो। उनीहरूले भने हो सम्मान त राजाको पो हुन्छ कहीँ मुसाले दोस्रोलाई ओढेको पनि सुहाउँछ त्यसपछि उनीहरू सिंहको सिन्दूर जात्रा गरेर अभिनन्दन गर्ने र दोसरलाई ओढाउने निर्णय नी गरेर गर घरतिर फर्के उडान मुसा खाँदा खाँदा सूरी बिरालो वाक्क भइसकेको थियो उसलाई कुखुराको मासु मन तर कुखुरा मारेर खाँदा घरबेटीले ठटाउने हुँदा उसले चरा मारेर खान थालेको थियो दिउँसो सुरी गोठको छानामा निराए जस्तो गरेर पल्टिरहन्थ्यो परेवा ढुकुर भँगेरा नजिकै आयो भने झ्याप्प थियो र कराप्को रूप पारेर गोठभित्र भुस राख्ने कोठामा लगेर रा मजाले खान्थ्यो चराको मासु खाएर अघाएपछि सूर्यले जिब्रोले मुख पुस्थ्यो र जुङ्गा मुसार्थ्यो उसले जुङ्गा मुसारेको देख्दा मुसाहरू खुसी हुन्थे त्यसपछि उनीहरू ढुक्कसँग उफ्रन र खेल्न थाल्थे तर सूर्यलाई सधैँ चराको मासु जुड्दैनथ्यो चराहरू पनि सूर्यको चालबाट सतर्क भइसकेका थिए यसैले सूर्यले रुखमा चढेर चरा समात्न थालेको थियो ऊ रुखको हाँगामा र टुप्पामा पनि चढ्न सक्थ्यो हाँगामाथि चराको गुडमा पुगेर उसले फुल र बचेराहरू खान्थ्यो एकपल्ट एउटा अग्लो रुखको टुप्पामा पुगेर गुडमा भएको फूल खान खोज्दा गिद्धले उसको टाउकोमा बेसरी ठुँगेर ऊ भुइँमा खसेको थियो तेस दिनदेखि ऊ गिद्धसँग निकै जोगिन खोज्थ्यो छानामा ढुकेर अनि रुखमा चढेर पनि चराको मासु खान धौधौ हुन थालेपछि सुरीलाई चरा झैँ उड्न पाए त रोजीरोजी चराको सिकार गर्न पाइन्थ्यो भन्ने लाग्न थालेको थियो एक दिन सुरी घरको छानामाथि बसिरहेको थियो उसलाई देखेर परेवा र भँगेराहरू परपर पर भाग्थे कसरी परेवा समात्ने भन्ने कल्पना गर्दा गर्दै उ निधायो अनि उसले एउटा मिठो सपना देख्यो सुरीले चराको फुल धेरै खाएपछि उसको जिउमा चराको जस्तै पुआँख उम्रन थालेछ केही दिनपछि दुवै कुममाथि पखेटा उम्रिएछन् पखेटा भएपछि सूरी हावामा उड्न र माथि माथि जान थालेछ माथि आकाशमा पुगेपछि जाडो छल्न दक्षिणतिर जान लागेका जलहाँसको बथानसँग सूर्यको भेट भयो तिरको टुप्पो जस्तो आकार बनाएर उडिरहेका सयौँ जलहाँसहरूको बीचमा सूरी पनि मिसियो उसलाई देखेर पहिले त जलहाँसहरू सतर्क भए र कराए तर सूरी चुपचाप केही विराम नगरी उनीहरूको बीचमा उड्न लागेको हुनाले उनीहरूले बाधा विरोध गरेनन् केही बेर हाँसहरूसँग उडेपछि सुरीलाई भोक लाग्यो उसले एउटा मोटो हास समात्ने विचार गर्यो विचारा हाँसहरूलाई बिरालोको कुनियत के थाहा सुरीले अचानक उसको अगाडि उडिरहेको एउटा हाँसको घाँटी च्याप्प समात्यो र बेग्ले तलतिर झर्यो ऊ सोझै घरको छानामा आइपुग्यो आफ्नो पन्जामा परेको हाँसलाई सूर्यले दाँतले टोकेर मार्न खोज्दा हाँस बेसरी छटपटायो हाँसलाई काबुमा राख्न हात हातखुट्टा चलाउँदा नजिकै आइपुगेको कुखुराको भाले तर्सेर्यायो भाले कराएको सुनेर सूर्य बिउज्यो आफ्नो अगाडि मोटो हाँस नभएको देखेर बिरालोलाई साह्रै उठ्यो आफ्नो पखेटा नभएको कुरा बिर्स्यो उसले चराले पखेटा फैलाए जस्तै गरी अगाडिका दुईटा खुट्टा तन्कायो र भाग्न लागेको भालेमाथि जाई लाग्यो यसो गर्दा विचारा बिरालो छानाबाट खुर्मु रिएर घरको आँगनमा बजारियो उसको एउटा खुट्टा भाँचियो घरबेटीले माया गरेर सूर्यको खुट्टामा औषध हिलाएर पट्टी बाँधिदियो अहिले सूर्य बिरालो मुसा मार्न सक्दैन आज भोलि घरबेटी रेटाकेटी जुठो पुरो खाएर सूरी को गुजारा चलि बोका बोकाको आत्मकथा मलाई बजैले काठमाडौँ लैजान्छु भनेको पोहोरै हो तर यसपालिको दसैँमा त पक्कै लैजान्छु भनेकी छिन् काठमाडौँ गएर रामुलाई भेट्ने मेरो ठुलो रहर छ रामु मेरो देखिको साथी हो म उसैको घरमा जन्मेर हुर्केको हुँ मेरी आमाको पेटबाट एकै बेतमा हामी चारवटा पाठापाठी जन्मेका थियौँ दुईवटा निखुर काला थिए एउटा सेतो थियो म भने मृग जस्तो सुनौलो र बिच बिचमा सेतो टाटे पाटे मेरो निधारमा त्रिशुल जस्तै सेता तिनवटा धर्का थिए त्यसैले रामुले मलाई तिन धर्के भनेर रा बोलाउँथ्यो रामुले मलाई निकै माया गर्थ्यो मलाई बोकी बोकी मेरी आमाको छेउमा लैजान्थ्यो र दुध चुस्न लगाउँथ्यो दुध खुवाउन झिजो लागेर आमा भाग्न खोजिन भने रामुले समातेर रा मलाई दुध खान सघाउँथ्यो हामी ठुला भएपछि एक एकवटा गरी बजै अर्थात् रामु कि हजुरआमाले ओटालाई बेची दिन। तर मलाई रामुले बेच्न दिएन मलाई बेच्न खोज्यो कि रामु मेरो घाँटीमा झुन्डिन्थ्यो र मलाई लैजान दिन्नथ्यो धेरे पटक बजैले मलाई किन्न आउनेसँग लिएको बैना फर्काएकी थिन। त्यसपछि बजैले कहिले मलाई बेच्ने कुरा गरिनन। वनमा भैँसी चराउन जादा रामुले मलाई पनि सँगै लैजान्थ्यो हामी दिनभरि सँगै हुन्थ्यौँ हु। ऊ भैँसीको आङमाथि बसेर मैले घाँस खाइरहेको हेर्थ्यो धेरै पटक उसले मलाई चितुवा र स्यालबाट जोगाएको छ मसँग भुल्दा भैँसी खेतमा पसेर रामुले पिटाइ खानु परेको छ एकपल्ट रामुले मलाई पनि भैँसीमाथि चढाउन खोज्दा भैँसी बिच्केर हामी दुवैको झन्डैले खुट्टा भाँचिएको थियो चरिरहेको भैँसीमाथि रामु आराम सुतेको भैँसीमाथि बसेर खोलामा नुहाई नुहाइदिएको हेर्दा मलाई निकै मजा आउँथ्यो त्यस्तो बेलामा म पनि खुसीले उफ्रन्थेँ तर भैँसीको नजिकै जान र पानीमा बुढ्न मलाई डर लाग्थ्यो गाउँका अरू केटाकेटीहरू स्कुल जान्थे तर रामु स्कुल जान्नथ्यो उसलाई स्कुल पठाउन कर गर्ने कोही थिएन बजैलाई उसले टेर्दैनथ्यो ऊ स्कुल गयो भने गोठका वस्तुभाव हेर्ने कोही पनि थियो। दुई वर्षअघि रामुको मामा गाउँमा आएका थिए भान्जा पढाइमा नलागी गोठालो बनेको मामालाई कत्ति पनि चित्त बुझेन छ उनले रामुलाई फकाई, फकाई आफूसँगै काठमाडौँ लगे रामु गएदेखि मेरो खेल्ने साथी नै भएन रामु गएपछि म धेरै दिन रोएर बसें। तर पछि बानी पर्दै गयो बजैले छिमेकीहरूसँग रामुको कुरा गरेको सुन्थे रामुको मामाको काठमाडौँमा ठुलो घर छ रे रामु स्कुलमा पढ्न थालेको छ रे उसले अङ्ग्रेजी बोल्न सिकिसक्यो रे यस्ता कुराहरू सुन्दा मलाई खुसी लाग्थ्यो र कहिले ऊसँग भेट्न पाउँछु होला भनेर कल्पन्थे पोहोरको दसैँमा पनि ऊ घर आएन बजै आफै मलाई लिएर काठमाडौँ जान्छु भनेको पनि जान सकिनन् यसपालि पनि रामु दसैँमा घर नआउने खबर आएपछि बजैले मलाई लिएर जाने निधो गरिन् मलाई काठमाडौँ जान पाएकोमा खुसी भएको देखेर मसँगै चर्ने मेरा दौतरीहरू भन्थे काठमाडौँ गएपछि कोही पनि फर्कन्न रे म जान पाएकोमा ईख गरेर यसो भनेका होलान् डराएर नजाओस् भन्ने चाहेका होलान। भन्नेले भनुन। भनौन् भन्दा केही दिन अघि बजैले काठमाडौँ जाने तयारी सकिन। रामुको लागि सेलरोटी कुराउनी र फलफुल तरकारीको भारी कसिन। अनि एक दिन भरियालाई अघि लगाउँदै मलाई डोर्याउँदै बजारतिर लागिन् घन्टा जति हिँडेपछि बजार आइपुग्यो बस स्टेसनमा पुगेपछि बजैले काठमाडौँ जाने बस कुन हो भनेर सोधिन अनि टिकट किनिन् सामानको भारी बसको छानामा राख्न लगाइन् म बसभित्र जान निकै हतारिएको थिएँ तर एकजना मानिस आएर मेरो बाटो छेक्दै भन्यो यो नाइट बसमा पनि कहाँ खसी बसभित्र बस राख्ने यसलाई त डिक्कीमा राख्ने हो त्यो मान्छेको कुरा सुनेर बजैले मेरो दामलो त्यो मानिसलाई दिइन् उसले मलाई जबरजस्ती डोहोऱ्याउँदै बसको पछाडी लग्यो र जुरुक्क बोकेर रा सामान राख्ने ठाउँमा राखिदियो त्यहाँ मैले कहिले नदेखेका नचिनेका चार पाँचवटा खसी बोका थिएँ तीमध्ये कसैका निकै लामा थिए भने कसैको दारी निकै लामो थियो उनीहरू पनि दसैँ मनाउन काठमाडौँ जान लागेका रहेछन् एकछिनपछि डिक्कीको ढोका बन्द गरियो र बाहिरबाट तालचा मारेको सुनियो भित्र घोर अन्धकार भयो बस हल्लियो र गुड्न थाल्यो पहिलो पटक बसमा बसेकाले होला मलाई निकै डर लाग्न थाल्यो तर रामुलाई भेट्न पाउने कुराले मेरो डर हरायो पुरै रात बितेपछि हामी बसेको डिक्कीको ढोका खुल्दा बिहानको उज्यालो देखियो हामी काठमाडौँ आइपुगिसकेछौँ बाहिर निस्कँदा जाडो भयो मलाई लिन पक्कै पनि रामु आएको होला भन्ने मलाई लागेको थियो बजैलाई लिन आएका रामुको मामालाई मैले चिने मामासँगै आएको ओठमा जुङ्गाको रेखी बसेको एउटा केटाले बजैलाई हातमा ढोग्यो उ रामु नै हुनुपर्छ भन्ने मलाई लागेको थियो तर उसले मलाई अंगालो मार्न नआएकोले मलाई शङ्का लाग्यो खेतको कानलामा नाङ्गै खुट्टा दगुर्ने रामु त्यो पक्कै पनि होइन किनकि त्यो केटाका खुट्टामा टल्कने जुत्ता थिए भैँसीका आङमा चढेर खोलामा नाङ्गै नुहाउने रामुको जिउ कस्तो छ भन्ने मलाई राम्रा रिथाह थियो तर त्यो केटाको जिउमा सुकी लालुगा थियो मतिर कर कर्के आँखाले हेर्दा पनि त्यो केटा मेरो प्यारो साथी रामु नै हो भनेर मैले अड्कल गर्न सकिनँ उसले मतिर औल्याउँदै बजैलाई भन्यो किन ल्याउनु भएको यो तिन कहाँ राख्ने यसलाई सहरमा घाँस पाइन्न के खुवाउने उसको कुरा सुनेर म छाँगाबाट खसेझै भएँ बजैले के जवाफ दिइन् मैले सुन्न पाइनँ सुन्ने मन पनि भएन रामुले रिसले खुट्टा बजार्दै गरेको देखेँ मलाई त्यहीँबाट गाउँमा फर्कौँ जस्तो लाग्यो तर फर्कने कसरी भागु भने मोटरले किस्ला भन्ने डर कहाँ जाने मलाई काठमाडौँ आएकोमा पछुतो लाग्न थाल्यो बाध्य भएर म रामुको पछि पछि लागेर उसको मामाको घरमा पुगे मलाई हेर्न मामाका घरका केटाकेटीहरू आए साना केटाकेटीहरू खसी आयो दसैँ आयो रामुदाईको खसी आयो भनेर कराए मेरो ढाड छामेर मोटै रहेछ छा भन्दै रामुका मामा मुसुक्क खसी त आयो तर यसलाई राख्ने कहाँ हो कसैलाई पाल्न दिनुपर्छ कि रामुको माइजूले मामातिर हेर्दै भनिन् बजैसँग छुट्टिनु पर्ला भनेर मलाई डर लाग्यो खै यो दसैँको बेलामा कसले पाल्छ र अफिसको पाले पनि छुट्टी लिएर गइसक्यो अब जसोतसो यतै कतै राख्नु पर्ला मामाले भनेको सुनेपछि म अलि ढुक्क भएँ उनीहरूको कुरा सुन्दा मामाको घरभित्र म मा पस्नै नहुने हो कि जस्तो लाग्यो मलाई भित्र के रहेछ भनेर रहे हेर्न मन लाग्यो ढोका नजिकै गएर चियाएँ भित्र भुइँमा कतै पनि ढुङ्गा माटो वा इट्टा बिछ्याएको रहेनछ ढोकैदेखि बाक्लो लचक लचक लच्कने गलैँचा ओछ्याएको रहेछ केही बेर छलफल गरेपछि ढोकाभित्र भरेङको छेउमा गलैँचामाथि ठुलो प्लास्टिक ओछ्याएर मलाई भरेङको बारमा बाँधेर रा राखे मलाई भोक लाग्न थाल्यो तर त्यहाँ हरियो घाँस थिएन गमलामा फुलहरू मात्रै थिए आँगनमा सानो टुक्रा जमिनमा हरियो दुबो जस्तो घाँस देखेँ काठमाडौँका मानिसहरू गुन्द्री जत्रो जमिनमा भए पनि हजारौँ रुपियाँ पर्ने अस्ट्रेलियन दुबो रोप्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् भन्ने मैले सुनेको थिएँ सायद त्यो त्यही दुबो होला मलाई त्यस्तो दामी दुबो खान दिने कुरा पनि भएन अब कसरी भोक मेट्ने राति सबैले खाना खाइसकेपछि मलाई पनि खानेकुरा ल्याइदिए दाल भात र उब्रेको तरकारी मान्छेले खाने कुरा बोकाले कसरी खाने तै पनि भोकको सुरमा दुई चार घाँस खाए, रात छिप्मिँदै गएपछि मलाई भोकले च्याप्न थाल्यो गाउँको हरियो घाँस सम्झेर अनि भोकले आतिएर रुण कराउन थाले म कराएकोले घरका मानिसहरू सुत्न पाएन छन् रामुको मामाले तल ओर्लेर बत्ती बाले भुइँभरि मेरो बर्खौँला छरिएको पिसाबले गनाएको र गलैँचा भिजेको देखेर उनी चिच्याउन थाले हेर रा रामु तिम्रो बोकाले त बर्बादै गरेछ लौ यसलाई झट्टै बाहिर राख्नु पर्यो रामु पनि आँखा मिस्दै आइपुग्यो उसले भरेङको बारमा बाँधेको मेरो दाम्लो फुकायो र मलाई तानेर बाहिर लग्यो बाहिर रामु र म एक्लै भएपछि उसले मलाई माया देखाउला मेरो कुरा सुन्ला भन्ने आशले म कराउन थाले तर रामुले रिसाउँदै मलाई लात्तीले भकुर्न थाल्यो म झन् ठुलो स्वरले कराउन र रुन थालेँ रामुले मोटो लौरो खोजेर ल्यायो र मलाई बेसरी पिट्न थाल्यो मलाई पनि रिस उठ्यो म पनि रामुमाथि जाइ लागेँ ऊ भुइँमा पल्ट्यो उसको हातबाट मेरो दामलो छुट्यो यही मौका छोपी म त्यहाँबाट भागेँ मलाई मेरो गाउँ जाने बाटो थाहा छैन तर म भाग्दैछु जसको गाउँमा भए पनि पस्दैछु सहरदेखि सकेसम्म टाढा जाँदैछु र दसैँमा काठमाडौँ जान हुन्न भन्ने खबर जताततै पुर्याउन पाएँ अरू खसी भलो हुन्थ्यो कि भनेर आफ्नो कथा सुनाउँदैछु बाँदरको हातमा बम ढाडेदुम्सीले दुलो खन्दा खन्दै एउटा सारो गोलो वस्तु भेट्टायो त्यो वस्तु सारो भएको हुनाले खान मिलेन तर त्यो ढुङ्गा भन्दा गरुङ्गो भएको हुँदा पक्कै पनि सुन वा यस्तै कुनै दामी वस्तु होला भनेर ढाडेले अड्कल काट्यो उसले खुसी हुँदै त्यो वस्तुलाई घर लैजाने निझो गर्यो ढाडेजुम्सी बस्ने ठाउँ गाउँको नजिकै थियो ऊ स्वास्नी र छोराछोरीसँग एउटा ओडारमा बस्थ्यो ओडार खोल्साको छेउमा थियो ओडारमा उसले खानेकुरा जम्मा गरेर राख्थ्यो खडेरी परेको बेलामा र जाडो याममा खेतबारीमा खानेकुरा नपाइने बेलामा उसको परिवारले ओडारमा राखेको मकै धान सुकेका फलफुल र तरकारी खाएर गुजारा गर्थ्यो आफूले भेटायको त्यो गरुङ्गो वस्तुलाई पनि खानेकुराहरूसँगै ओढारमा राख्ने विचार गर्दै ढाडेदुम्सी ओढारतिर जाँदै थियो बाटोमा लाम्काने खरायो भेट भयो ढाडेको हातमा बम देखेर लामकाने तर्सेर लामकाने भाग्न खोजेको देखेर ढाडेले उसलाई रोक्न खोज्दै चिच्यायो ए लामकाने कता लागेको मलाई देखेर किन डराएको लामकानेले भन्यो पहिले तिम्रो हातमा भएको कुरा बिस्तारै घुइमा राखेर मेरो नजिक आऊ राख्यो र भन्यो लौ भन तिमी मसँग डराएर किन भाग्न खोजेको तिमीले यो कुरा कहाँबाट ल्यायो कसले दियो पहिले यो कुरा भन अनि लामकाले कम्बरमा हात राख्दै भन्यो ढाडेदुले साँचो कुरा बतायो खोल्सा खोज्न दुलो खन्दा मैले यो वस्तु भेटाएको हुँ कसैले दिएको होइन यो वस्तु ढुङ्गाभन्दा गरौँ भएकोले पक्कै पनि सुनचाँदी जस्तै कुनै दामी कुरा होला भनेर घरमा लैजान लागेको हो ढाडेको कुरा सुनेपछि लाम्कानेले लामो सास फेर्दै भन्यो हेर ढाडे तिमीलाई त्यो चीज के हो भन्ने थाहा रहेनछ तिमी झन्डैले जोग्यौ यदि त्यो पड्किएको भए तिम्रो ज्यान जाने थियो अरूलाई पनि नोक्सान गर्ने थियो गाउँमा यस्तो कुरा पड्केर धेरै मानिस मरेको मैले देखिसकेको छु लामकानेको कुरा सुनेर ढाडेलाई छाँगोबाट खेजै भयो उसले आत्ति होइन के हो र यो चिज मलाई बुझाउने हेर ढाडे यो पड्कने कुरा हो मानिसले मानिसलाई मार्न भनेर यस्तो कुरा बनाएको हो तर यसले मान्छे मात्रै मार्दैन हामी जनावरलाई पनि मार्छ यसभित्र पड्कने कुरा गोली र बारु धुन्छ यसलाई विस्फोटक पदार्थ पनि बनिन्छ यसका अनेक नाम छन् जस्तै बम मोटार ग्रेनेड ल्यान्ड माइन अर्थात् जमिनभित्र लुकाएर राखिने बम यिनीहरूलाई पटकाउने तरिका पनि बेगला बेगले हुन्छ कुनै तार जोडेर पड्किन्छ भने कुनै बिना तार टाढैबाट स्विच थिचेर पनि पड्काउँछ कुनै जोडले खस्ता पड्काउँछ ल्यान्ड माइनमाथि टेक्यो भने पड्काउँछ र वरिपरिका मानिस जीव र मोटर गाडीहरू टुक्रा टुक्रा हुन्छन् लामका नै खरायोले ढाडेदुम्सीलाई बमको बारेमा सम्झाउँदै थियो त्यही बेला कुन्नी कताबाट चकचके बाँदर अचानक त्यहाँ आइपुग्यो र दुवैको आँखा छलेर त्यो बम लिएर रुखमा चढ्यो रुखको टुक्पामा पुगेर चकचके खुसीले चह चह गर्दै कराउन थाल्यो रुखमाथि बाँदर अनि उसको हातमा बम यो देखेर लाम कानेर ढाडे दुवै डराए रूख रुखदेखि पर पर चक्चकेलाई चकचक गर्न खोजे ए चकचके तेरो हातमा भएको कुरा खानेकुरा होइन त्यो त मान्छे मार्ने बोम हो तेरो हातबाट त्यो खस्यो भने तँ चढेको रुख जरैदेखि उक्लेर टुक्रा टुक्रा हुन्छ तँ पनि मर्छस् अरू जनावर पनि मर्छन् बिस्तारै तल ओर्लेर त्यो बुम भुइँमा राखिहाल लामकानेले न्वारणदेखिको बल निकालेर चिच्यायो तर चक्चके डराउनुको सट्टा झन खुसीले कराउँदै हागा हागामा उफ्रन थाल्यो उसले भन्दै थियो नजिक नसँग बम छ अब मलाई बाघले पनि केही गर्न सक्दैन चकचकेले हातमा बम लिएर चिच्याएको अरू जनावरहरूले पनि सुने रुखको वरिपरिका र परपर वनका जनावरहरू पनि त्यहाँ जम्मा हुन थाले त्यो रुखमा धेरै थरीका चराहरूको गुड थियो <स्थाँगा> कुनै गुडमा चराहरूले फुल कोराल्दै थिए भने कुनैमा भर्खर निस्केका चलाहरूले चिचि गर्दै थिए यसैले चराहरू पनि चकचकेको उपद्रवबाट चिन्तित भए चकचकेले कसैको कुरा पनि नमानेपछि ती चरा र जनावरहरूले उसलाई फकाउन थाले बम बिस्तारै भुइँमा राखिदियो भने उसलाई बजारबाट चकलेट र मिठाई ल्याइदिन्छु भनेर भङ्गेरीले भनी ढुकुर चराले वनबाट मिठा मीठा, -मीठा फलफुल ल्याइदिन्छु भनी जुरेलीले मिठो गीत सुनाउँछु भनी अरू चराहरूले पनि अनेक कुरा ल्याइदिन्छु भनेर फकाए तर चक्चकेले कसैको पनि कुरा मानेन यत्तिकैमा आकाशबाट एउटा चिल उड्दै आयो चिलसँग धारिला नङ्रा र तिखो चुच्चो भएकोले ऊ सबैभन्दा शक्तिशाली चरा थियो उसले आफूलाई चराहरूको राजा ठान्थ्यो उसले अरू चरा र तिनको गुणको रक्षा गर्नु आफ्नो कर्तव्य ठान्यो उसले चाह्यो भने एक झम्टामै बाँदरलाई पन्जाले समातेर आकाशमा पुर्याउन र मार्न सक्थ्यो तर त्यसो गर्दा बाँदरको हातको बम खसेर वनमा ठूलो नोक्सान हुने खतरा थियो यसैले अरू चराहरूले चिललाई रोके जनावरहरूले पनि चकचकेलाई फकाउन थाले कसैले उसलाई बस्ने घर बनाइदिन्छु भने कसैले राम्रा राम्रा लुगा सिदिन्छु भने कसैले उसलाई वर्षैभरि खाना पुग्ने जति फलफुलको बगैँचा र खेतबारी दिन्छु भने भालुले त चकचकेको बिहे आफ्नो छोरीसँग गरिदिन्छु पनि भन्यो तर चक्चकेले मानेन कसैले पनि चकचकेलाई मनाउन नसकेपछि पशुहरूमा सबैभन्दा शक्तिशाली बाघले भन्यो हेर चकचके तलाई सबैभन्दा धेरै डर मसँगै लाग्छ तर तैले त्यो बम राखिदिइस् भने मैले तलाई कहिल्यै नमाने क्रिया खान्छु बाघको कुरा सुनेर चकचके अलि शान्त भयो उसले भन्यो मलाई चराहरूले दिन्छु भनेको कुरा पनि सबै चाहिन्छ चा। तिमीहरू सबैले दिने कबुल गरेको कुराहरू पनि चाहिन्छ चा। ती कुराहरू बाहेक मलाई अरू थोक पनि चाहिन्छ चा। त्यो दिन सक्यौ भने मात्रै यो बम भुइँमा राखिदिन्छु नत्र तिमीहरू पनि चट म पनि चट कुरा हो के के मलाई मान्छेले लगाउने लुगा दौरा सुरुवाल आस्कोट को मोजा जुत्ता छाता अनि गुडगुडे हुने तिमीहरूको कुरा मान्छु उसको कुरा सुनेर जनावर र चराहरू मुसुक्का हाँसे उनीहरूले चकचकेले खोजेको कुरा तुरन्तै ल्याइदिने बाचा गरे तर चकचकेले आफूले मागेको कुरा नपाएसम्म बम नबिसाउने जिद्दी गर्यो त्यसपछि चकचकेको कुरा कसरी पुर्याउने भनेर जनावर र चराहरूले सल्लाह गरे मानिसको बस्तीमा जाने आउने बानी परेका केही चरा र जनावरहरूले मानिसको लुगा छाता र हुक्का ल्याउने जिम्मा लिए उनीहरू गाउँतिर लागे अरु जनावर र चराहरू चकचकेलाई रेखदेख गर्दै बसे केही बेर चक्चकेले चकचकेले मागेका सबै कुरा आइपुग्यो रुखबाट ओर्लेर उसले बम बिस्तारै भुइँमा राखिदियो अब त्यो बम के गर्ने भन्ने समस्या आयो चरा र जनावरहरूले निकै बेर छलफल गरे वनमा बन बाटोघाटो बनाउन सिपालु भालुले एउटा उपाय निकाल्यो उसको अनुसार वनको पल्लो छेउको ठूलो पहराको बाटो निक्कै साघुरो छ त्यो बाटो हिँड्दा धेरै जनावरहरू लोटेर खुट्टा भाँचिसकेको छ यसैले पहराको त्यो ठुलो ढुङ्गा बमले फुटालने निदो भयो सल्लाह अनुसार कौवाले वनका सबै चरा र पशुहरूलाई पहराको ढुङ्गा बमले फुटाल्ने कुरा थाहा दियो पहरा वरिपरि बस्ने खरायो न्याउरी मुसा र बाँदरहरू अनि भिरमा गुड बनाउने चराहरूले आआफ्नो घर गुड र बालबच्चाहरूलाई जोगाउने उपाय गरे एक दिन वन थरकाउने विस्फोटसँगै पहराको ठुलो ढुङ्गा फुट्यो त्यसपछि वनमा ओहोर दोहोर गर्न जनावरहरूलाई निकै सजिलो भयो ढाडे दुम्सी लाम्काने खरायो र डकर्मी भालुलाई वनमा बस्ने पशुपन्छी सबैले धन्यवाद दिए एक दिन दिनलाई माछा खानेफ्नोित बकुल्लालाई खोज्दै पोखरीको किनारामा गयो बकुल्ला आँखा चिम्लेर माछाको चालको चेवा गरिरहेको थियो बिरालोलाई पानीमा पस्न डर लाग्यो उसले पोखरीको किनारबाटै चिच्याएर बकुल्लालाई बोलायो बकुल्लो बिरालोको छेउमा आइपुगेपछि बिरालोले भन्यो मिज्यु आज मैले तिमीलाई माछाको सुरुवा खुवाउने विचार गरेको छु सुरुवा पकाउन मलाई दुई चारवटा मोटाघाटा माछा चाहिन्छ घरमा माछा सिद्धिएको छ म पानीमा पसेर माछा मार्न सक्दिनँ यसकारण तिम्रो मद्दत चाहियो मेरो लागिको कुरा सुनेर बकुल्लो दङ्ग पर्यो किनकि उसले काँचो माछा जति पनि खाएको थियो तर पकाएको माछा र त्यसको सुरुवा खाएको थिएन यसैले उसले गहिरो पानीमा गएर बडो मेहनत गरेर मोटामोटा माछाहरू समात्यो बिरालो खुसी हुँदै माछा बोकेर घरतिर लाग्यो घर पुगेर उसले माछाको सुरुवा बनायो र आफ्नो साथी बकुल्लोलाई सुरुवा खान डाक्यो बकुल्लालाई सबैभन्दा मिठो लाग्ने कुरा माछा नै हो एउटा माछा समात्न ऊ सम्म तपस्या गरे झैँ एउटा खुट्टाले उभिएर भित्र बस्न सक्छ माछाको सुरुवा खाने निम्तो पाएको हुनाले त्यो दिन उसले माछा मार्ने काम छाडेर हावामा कावा खाँदै बितायो साज परेपछि उसले आफ्ना सेता प्वाखहरूलाई चुच्चोले घोटेर टल्कायो र ठाँटिएर बिरालोको निम्तो मान्न गयो बिरालो बकुल्लालाई पर्खेर बसेको थियो टेबुलमाथि दुईटा थालमा माछाको सुरुवा सजाएर राखिएको थियो बकुल्ला पुग्ने बित्तिकै बिरालोले भन्यो चाँड चाँडै र गफ गर्न बसौँ बिरालोको अनुरोध नमान्ने त कुरै थिएन किनकि बकुल्ला पनि त्यो साँझ निम्तो मान्न जानु छ भनेर दिनभरि माछा नखाइबसेको थियो यसैले उसले हुन्छ मिजु ख बकुल्लाको सहमति पाएपछि बिरालोले थालमा भएको सुरुवा जिब्रोले चाट्दै खान थाल्यो तर बकुल्लाको चुच्चो लामो भएको हुनाले उसले थालमा मुख गाडेर खान सकेन माछाका दुई चारवटा मसिना टुक्रा ठुणले टिपे पनि सुरुवामा चुच्चो गाड्न सकेन भोक्कै बस्नुभन्दा मुख फोर्नु बेस भनेर बकुल्लोले बिरालोसँग सोध्यो मैले त था था थालमा खानै सकिनँ मैले त त्यस्तो भाँडामा खानै सक्दिनँ मेरा घरमा त थाल र प्लेट मात्रै छ भोकै फर्कनु पर्ने छात देखेपछि बकुल्लाले फेरि सोध्यो मिजु अघि समातेका माछाहरू मध्ये केही त बाँकी होला कि मैले त मिजुसँग बसेर पेटभरि खाउँला भनेर जनाले पुग्ने गरी सबै माछाको सुरुवा बनाएँ घरमा त कति पनि माछा बाँकी छैन बरु गङ्गटाका केही के खबटा छन् खानुहुन्छ भने ल्याइदिन्छु बिरालोले विनम्र हुँदै कुटिल मुस्कानका साथ भन्यो हेर्दा हेर्दै बिरालोले सुरुवा सिद्ध्यायो र जिब्रोले मुख पुस्न थाल्यो भोको बकुल्लोलाई रिस उठ्यो तर केही बोलेन ऊ निराश भएर घर फर्क्यो केही दिनपछि बकुल्लाले बिरालोलाई माछाको सुरुवा खाना निम्तो दियो बिरालो पनि आफ्नो टाटे पाटे कोटमा जिब्रोले बुरुस लाएर टल्काएर सुकिलो भयो र बकुल्लोको निम्तो मान्न गयो बकुल्लाले बिरालोलाई पर्खिरहेको थियो टेबुलमा दुईवटा ठुला ठुला सुराहीभरि सुरुवाथ सुराहीभित्र तातो तातो सुरुवाबाट मगमग बाँच्न आइरहेको थियो बिरालो पुग्ने बित्तिकै बकुल्लाले बिरालोलाई सुरुवा खान अनुरोध गर्यो तर बिरालोले लामो घाँटी भएको सुराहीभित्र मुख पसालेर सुरुवा खान सक्दैनथ्यो उसले बकुल्लासँग घरमा थाल वा प्लेट छ कि भनेर सोध्यो बकुल्लाले सबै भाँडा गहिरो सुराही जस्तै भएको बताएपछि बिरालोले भन्यो एउटा सुराही ढल्दा अर्को सुराहीलाई पनि धक्का, धक्का लाग्यो र त्यो सुराही पनि ढल्यो टेबुलमाथि ढलेका दुईटै सुराही कुल्टिँदै भुइँमा खसे दुईटै सुराही फुटेर सुरुवा भुइँमा पोखियो र खाल्टा खुल्टी परेको भुइँमा सुरुवाको ताल जम्यो बिरालोले आफ्नो असावधानीले गर्दा सुराही फुटेर सुरुवा पोखिएकोमा बकुल्लासँग माफी माग्यो भन्यो के गर्ने मिज्यु यस्तो बिरालोले भुइँमा पोखिएको सुरुवाजा खायो पालो म बकुल्लले के बिरालोले शुभरात्री भनेर बिदा लिएर गयो भोको बकुल्लो कहिले सबेरै होला र पोखरीमा माछा मार्न जाउँला भनेर कल्पदै भो गएर अनिदो भएर रात काट्यो खोला पारी हरियो कलकलाउँदो घाँस उम्रेको देखेर एउटा बोकालाई लोभ लाग्यो तर ऊ खोला तरेर पारी जान थियो उसले एउटा उपाय सोच्यो खोलाको तीरैमा एउटा सुरील रुख थियो रुख मुनतिर मुसाको परिवार बस्थ्यो मुसा मुसा भाइ मलाई एउटा गुण लगाउनु पर्यो तिमीहरू जुन रुखको जरामा बसेका छौ त्यो रुखको जरा खनेर त्यसलाई खोलामाथि पल्टाइदियो भने म मा त्यसमाथि चढेर खोलापारी गएर हरिया घाँस खान पाउँछु तिमीहरूले पनि खोलापारी गएर घाँसका पोटिला बिउ खान पाउँछौ मुसा किनभने आफू बसेको ठाउँ आफै भत्काउनु बुद्धिमानी होइन बोका निराश भयो त्यो साल त्यत्तिकै बित्यो अर्को वर्ष त्यो रुखको हागामा चिल्ले गुड बनायो फुल पर्यो र चल्ला काट्यो माउ चिल्ले रुखको फेदमा बस्ने मुसाहरूलाई पालै मारेर आफ्ना चल्लालाई खुवाउन थाल्यो मुसाहरू रिसले चुर भए उनीहरूले रुखको वरिपरि खाल्टो खन्न थाले रुख ढलेर चिलको गुण भत्क्यो चल्लाहरूको ललह बिलह भयो ढलेको रुखको टुप्पाले खोलापारीको बगरमा टेकेको देखेर बोका मक्ख पर्यो ऊ दिनदिनै रुखको पुलमाथिबाट खोलापारी गएर हरिया घाँस खान थाल्यो र निकै मोटायो